हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाहरूमा एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँकै रोजाइमा रहेका भाकाहरू प्रस्तुत गर्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षीमा यति बेला हुनुहुन्छ अनि तपाईँ सँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार तपाईँको माजमा आउने गर्छौँ अपराह चार बजेको अर्पण खबर पछि करिब करिब पाँच बजेसम्म र विशेष गरी विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेका भाकाहरू तपाईँको लागि राख्छौँ सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोकधरी भाका भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी आज पनि यो हामीले तपाईँको लागि खुला गरिराखेका छौँ र रोजाइमा लग भाकाको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पन एक सय चार थुप्रो पाँच म्यागर्सबाट त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन लगइन गरेर पनि विश्वको जुनसो किख्नबाट सुनिराख्नु भएको छ रोजाइमा लग भाकाको व्यवसायमा तपाईँ आउनुहोस् अनि तपाईँलाई मनपर्ने भाका तपाईँले आफ्नो नजिकको एकजना व्यक्तिलाई पनि सम्झिन सक्नुहुनेछ त्यो भाका मार्फत र यति बेला रोजाइमा लुक भाकाको व्यवसायमा कोही साथी आइसक्नु भएको छ मसादम ठिक ठाक छ अनि हाम्रो दुर्गाजीलाई आज कुन भागा सुन्न मन लाग्यो कसलाई सुनाउनुहुन्छ नि विशेष गरी त्यो भाग चाहिँ विशेष गरी हजुरलाई हुन्छ रेडियो सुन्दै गर्नु होला है त ल नमस्कार राम्रो भनिन मेरो त भगे पनि कस्तो मन परे कहीँ मान्छे बाटतिर सुकार भए आज सायदमा छैन होला भोले चाहे जस्तो मन परे कहीँ मान्छे बाटतिर सुकार भए आज होला बोला चाहे जस्तु खुशी रही ना दुखी छैन होला उनले चाहे जस्तो दुर्गाजीको रोजाइमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लुक भाकाको यो बसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लघपप्रिय रेडियो रेडियो अर्पण रे एक सय चार थुप्रो पाँच म्यागेहरू साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिर भएको छ डब्लु लगइन गरेर सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने भाका भनेदेखि चाहिँ फोन गर्नुहोला नयाँ पुराना जुनसुकै भाका तपाईँ सुन्न चाहनुहुन्छ भनेदेखि फटाफट पट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर पक्कै पनि हामी तपाईँको रोजाइमा रहेका जुनसुकै लोकधुरी भाकाहरू बजाउने नै छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसायमा उहाँलाई स्वागत गर्छु हेलो हजुर दिदी नमस्ते नमस्कार ए कामाजुको हुनुहुन्छ होला राधा ज्यामिरेबाट राम्रो राधाजीको राधा खबर के छ खाजा भयो कि भएको छैन खाजा भइसक्यो दिदी सबै ठिकै छ तपाईँ हो हाम्रो पनि एकदम ठिकठाक छ अनि आज हाम्रो राधाजीलाई चाहिँ कुन भागा सुन्न मन लाग्यो विष्णु राम्रो ला सुनाउनुहुन्छ नि विशेष गरी तपाईँलाई मनपर्ने भागा चाहिँ मलाई राधा भनेर चिन्ने नचिन्नुहोस् न कुनाको लागि हुन्छ अहिले भने सुटाउँ है त नमस्कार रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकी लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनेर आख्नु भएको छ डब्लुडब्लु डब्लु डट रेडियो गरेर विश्वको जुनसुकै कुनाबाट र हामी रुजाइमा लोकभाकाको व्यवसायमा रहेर तपाईँको रोजाइमा रहेका भाकाहरू प्रस्तुत गर्ने गर्छौँ जुन भाका अहिलेको नेपाली लोकी सङ्गीतको बजारमा चर्चामा छन् अथवा केही समय अगाडि बजारमा चर्चामा थिए ती हरेक खालका लोकदोरी भाकाहरू तपाईँको लागि राख्छौँ थोरै प्रविधिमा समस्या भएर तपाईँले अर्कै भाका सुन्न पुग्नुभयो त्यसको लागि चाहिँ क्षमा प्रार्थी र यति बेला रोजाइमा लोक भाकाको अर्को साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु हेलो Hello, how are you? नमस्कार, दुर अनि के गर्नुहुन्छ नि हाम्रो रामलालजी दिदी पढ्दै हुनुहुन्छ अनि आज कुन भाका सुन्न मन लाग्छ हाम्रो विष्णु धेरैजनालाई सम्झिन पाइँदैन है एकजनालाई मात्रै है सुन्दै गर्नु होला है त छोड्दैन नि कहिले पानी साथमा तिम्रो फोटो छोड्दैन नि कहिले पानी साथमा तिम्रो पानी लाग्दैन नि नहेरेको रातमा कहिलाई दाम्रो माझेलाई फुरु माया जालमा डुबे माजुर लु कहिलाई दामलो माझेलाई फुलु माया जालमा डुबे माजुर लु है माया जलमा मासु जस्तै हाम्रो भइसानी सम्बन्ध राम्रा जस्तै हाम्रो भैछ नि सम्बन्ध न भिड्दा त यस्तो लाग्छ मुटु नै गोबन्दाइलाई दाम्रो माछेलाई फुलौँ न माया जालमा डुबे माजुर लु गाइलाई दाम्रो माछेलाई फुल माया जलमा था डुबे माजुर लुङ माया गाईलाई दम्लुमा छिलाइफुर्लुङ्गा माया जालमा डुबेमा चुरलुङ्गा निकै नै मिठो खालको निकै नै चर्चामा रहेको भाका तपाईँले सुनिसक्नु सु भएको छ तपाईँलाई पनि यस्तै भाकाहरू सुन्न मन लागेको छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न यो बाटो चाहिँ हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेका लोकदोहरी भाकाहरू हामी तपाईँको लागि राख्छौँ र बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नुको लागि कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कसलाई नमस्ते गरेँ होला मैले हजुर शान्तिलाई कहाँबाट शान्तिजी मकवानपुरबाट अनि के गर्नुहुन्छ नि शान्तिजीले बसी बसाई छ अनि आज हाम्रो शान्तिजीलाई रोजाइमा लुक भाकाको व्यवसायी मार्फत चाहिँ कुन भाका सुन्न मन लाग्यो कसलाई सुनाउनुहुन्छ नि विशेष गरी तपाईँलाई मनपर्ने भएको चाहिँ हुन्छ धेरै धेरै धन्यवाद चाहिँ रेडियो सुन्दै गर्नु होला है त ल नमस्कार मायालुको सारमा मेरो गाउँमा मयालू को शरमा मेर ग घर सहरमा मेरो गाउँमा घर सहर ले चर्चामा रहेको भागा तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लग भाकाको व्यवसाय हुनुहुन्छ तपाईँ र रोजाइमा लग भाकाको लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार तपाईँको माझमा उपस्थित हुने गर्छौँ अपराह् चार बजेको अठपोट खबर पछि करिब करिब पाँच बजेसम्म र सुन्न मन लागेको छ तपाईँलाई पनि यस्तै लुगधरी भाकाहरू भनेदेखि चाहिँ फोन गर्नला जुन भागा तपाईँ धेरै गुनगुनाउनुहुन्छ धेरै सुन्ने गर्नुहुन्छ तपाईँको मनलाई सोहेको छ ती भाकाहरू हामी तपाईँको लागि राख्छौँ र बेला पनि आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो मस्कार दिदी कहाँबाट हुनुहुन्छ तमाङ परिवाकोटबाट हजुर अनि के छ परिवाहकोटतिरको हालबर पूर्णजी हो दिदी बसी बसाउने हो अहिले त खासै काम पनि छैन है दिदी। आ, दिदी। जस्तो है <laughs> माया कहिले गर्दै गर्नु भाका सुन्न मसलाई सु हजुर एकजनालाई मात्रै सम्झिनुहोस् ए ल विशेष गरी तपाईँलाई है ल धेरै धेरै धन्यवाद छ पूर्णजी अहिले भने सुटाउँ है काँक्रा चितुङलाई ल नमस्कार ल ल हवस् नमस्कार there <laughs> हाम्रो गुलाबको टाढा भयो भने बिर्सिएछ नभुने मायाले सम्झना छ टाढा भए नि निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको युवसा तपाईँ सुन्दै हुनुहुन्छ र हामीले तपाईँको रोजाइमा रहेका भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ चा, सुन्न चाहनुहुन्छ तपाईँ पनि भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र यति बेला अर्को साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका ला, सुन्नको लागि म उहाँलाई स्वागत गर्छु हेलो नमस्कार नमस्कार अनि अनि मेरो अरुण अरुण, अरुण को हिजो अस्ति चाहिँ काममा जानुहुन्थ्यो र अनि, धेरै माया होला, होला, फोन गर है? आज गर्नुहोला Hello uh, namaskar no okay. thanks था भाकिन थाकिन आजसम्म यतै छु क्यारे जाउ भेट्न पारी उनको बस्तीमा देवतालाई भाकिन कि ही जो अस्तिमा आज सम्मेदना उनको बस्ती म कास्तो श्रोतासो बाँचेको आजसम्म एतै छु क्यारी भेदनामा छि तिस बारी उनको बस्तीमा बाँचेकै छु त्यजपारे मेरो बस्तीमा निकै नै चर्चामा रहेको भाका विगत केही समय अगाडि निकै नै चर्चामा रहेको भाका हो यो रोजा मलुक भाकाको व्यवसायमा पर्न सफल भएको हो तपाईँ पनि यस्तै भाकाहरू सुन्न चाहनुहुन्छ जुन केही समय अगाडि बजारमा भित्रिएका थिए तपाईँलाई धेरै मनपर्छ भनेदेखि पनि रोज्न सक्नुहुन्छ भर्खरै बजारमा आएका छन् अनि तपाईँलाई निकै नै मनपर्छ नयाँ नयाँ भाकाहरू भने पनि रोज्न सक्नुहुँदैछ हामी तपाईँकै रोजाइमा रहेका भाकाहरू मात्र तपाईँको लागि राख्ने गर्छौँ र यति बेला कोही साथी आइसुक्नु भएको छ आफ्नो रुजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर पिठुवाट रोजित के छ रोजितको हाल खबर थे पढाइ कस्तो भइरहेछ एकदम राम्रो छ एक राम्रोसँग पढ्नु होला है अनि आज कुन भाका सुन्न चाहनुहुन्छ त भाइ बारीमा पराल बारीमा भन्छु अनि कसलाई सुनाउनुहुन्छ नि विशेष गरी त्यो भाका चाहिँ चरा साँच्चै पानी मास कि संसरा बेस के छ नि संसरा बेस ani sanchora bisancha mero paratari ma bansoke chha ani sanchora bisancha kohi satai parima bansoke chha ani sanchora bisancha o ke sanchora bisancha kathe bara samjhinuhos <laughs> garo des ko kama kathe bara samjhinuhos garo des ko kama I love you, Sancho, I love you, Sancho